नमस्कार अनि हार्दिक स्वागत अभिवादन छ समस्त आदरणीय्रोममा कार्यक्रम अर्पण समर्पणको व्यवसायबाट रेडियो अर्पण हन्ड्रेड फोर पोइन्ट फाइभ मेगा इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर सुन्नु भएको छ आवाज सोमकुमारको हो टेक्निकल सपोर्टबाट यो आवाजलाई रेडियो सेटसम्म पढाउनुको लागि राजको सहयोग मिलेर छ एकदमै मनको राज तपाईँ सबैको मनको राज है अघि एकदमै राम्रो स्माइल दिनु भएको छ राजले हन्ड्रेड फोर पोइन्ट फाइभ मेगहरू इन्टरनेच लाइनमा रेडियो अर्पण कमबाट सुन्नु भएको छ हरेक दिन आउँछौँ हर यही समय यहाँ नगर दिउँसो दुई बजेको अर्पण समाचारपछि तिन बजीसम्म तपाईँको साथमा रहने गर्छ सा कार्यक्रम अर्पण समर्पण तपाईँ पनि कार्यक्रमको व्यवसायबाट आफ्नो आफ्नो आप इष्टमित्रलाई सम्झाउन चाहनुहुन्छ कि म्यासेजहरू दिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ सुन्न सफल भाष त्रिशी तिन सय बत्तीस र तिन सय तेत्तिसको लाइन खोला छ सँगसँगै तपाईँको ठा आवाजहरू पनि राख्ने गर्छौँ गीत सङ्गीत पनि तपाईँको लागि रहने गर्छन् विशेष गरी आजको श्रृङ्खलामा नेपाली चलचित्रका गीत सङ्गीतहरू म तपाईँहरूलाई सुनाउने चाहिँ केही पुराना केही नयाँ भनौँ मिडियम खालका गीत सङ्गीतहरू केही अगाडि आएका धेरै पुराना चलचित्रका पनि होइनन् केही मात्र अगाडि आएका चलचित्रहरूका गीत सङ्गीतहरू म तपाईँहरूलाई सुनाउनेछु अवश्य पनि तपाईँहरूले कार्यक्रम सुन्नुहुनेछ र त्यो गीतबाट मनोरञ्जन पनि लिनुहुनेछ कार्यक्रममा फोन गर्नको लागि दुईवटा लाइन छन् सुन्न सबभन्दा फास्ट त्रिसठी तिन सय बत्तिस तिन सय लाइनमा फोन गर्न सक्नुहुनेछ राज इसारा गर्दै हुनुहुन्छ कोही साथी लाइनमा हुनुहुन्छ स्वागत गर्छु हेलो दादा नमस्ते नमस्कार के खबर सबै ठिकै छ दादा तपाईँको मेरो पनि एकदम ठिक छ सन्चै हुनुहुन्छ आरामै हुनुहुन्छ <laughs> है <laughs> अ अगी बितिरहेछ जहिलेसके फी र कोही कोही ठाउँमा तिर्नुपर्छ है बस्नकै लागि चाहिँ हरेक ठाउँमा कुनै ठाउँमा त तिर्नु पर्दैन तर प्रायः जस्तो ठाउँमा चाहिँ बस्नको लागि पनि पैसा तिर्नुपर्छ होला कि होला राम्रो के के भइरहेछ मान्छे किन त्यही पनि कहिले काहीँ मन दुख्छ अरे दुखी भइदिन्छ मान्छे त्यसको कारण के होला भनेर तोधेँ तर तपाईँले भन्नु भएन है एक दिन पढ्यो भने पवनजाङ भण्डारी अनि घमण्ड राना मगर अनि धनपुठमाउने निर्मला कुमार मलाई राधा कुमार भनेर चिन्मिन सम्पूर्णको लागि दादा, दादा। सु नमस्कार राधा कुवर ज्यामिरबाट कल गर्नु भएको थियो कुराकानी रह्यो उहाँसँग मिठो तपाईँ भने कार्यक्रम समर्पणको व्यवसायबाट आफ्नो आफू तुजी इष्टमित अनि साथीहरूसँग चाहिँ केही म्यासेजहरू दिन छ भने कल गर्न सक्नुहुनेछ गीत सङ्गीत रहनेछन् अवश्य पनि सुन इसारा स्वराजको लाइनमा स्वागत गर्छु हेलो गिस? त्यही त ठाउँ भन्यो भने नाम भन्न चाहिँ एकदम जानेको छ है फेरि काठमाडौँबाट बोल्नु भएको सन्जो हुनुहुन्छ होला सायद है हो एकदम एकदम हामी ठिक छ तपाईँ ठिक हुनुहुन्छ खास ओ, खास होइन ढिला कहिले ढिला कहिले अब चाँडो भइहाल्छ नि है ढिलो चाँडो भनेको जिन्दगीमा भइरहने कुरा हो र कि अनि सोजु काठमाडौँको बसाइ कस्तो भएको छ एकदम छ रमाइलो छ है कतिको पानी परिरहेछ काठमाडौँको त नारायणी उर्लेर एकदमै नारायणी बगेर नारायणीमा बाढी आएर कस्तो समस्या भइरहेछ सायद तपाईँले न्युज सुन्नु भएको छैन होला है चितवनको नारायणीले एकदमै समस्या बनाइरहेछ कि हिजो चाहिँ एक ठाउँको त्यो मूर्तिहरू पनि बगाएर लेखेको छ है एकदम अब केही समयपछि त झन् पानी अझै बढी भयो भने चाहिँ के अरे पुलाबाट पनि पानी, पानी जाने सम्भावना देखिएको छ एउटा कुरा सोध्छु म तपाईँलाई मान्छु किन दुखी हुन्छ मान्छु किन दुखी हुन्छु होला होइन अघि भक्किरही आउनु भएको थियो उहाँलाई पनि सोध्या हो मैले तर उहाँले चाहिँ मलाई अझसम्म दुःख परेको छैन भन्नुभयो है थाहा छैन भन्नुभयो किन दुखी हुन्छ होला भन्दै होइन अब हरेक कुरामा दुःख दुःखी त दुखी नै हुन्छ कसैलाई देखेको छैन परेको पनि छैन है हरेक कुरा कुरामा पीडा दुःख दुःख गरिहाल्छु भएपछि होइन त्यही नै हो आफ्नो मान्छे हस्बेन्डको लागि अनि रात मुसु मुसु हाँसु रातको लागि अनि मेरो बाबा मम्मी गयोतिर लगाएर बस्छु खाऊ हाँसको लागि हस् सु नौ नमस्कार सुन्छु कल गर्नु थियो काठमाडौँ कुराकानी तपाईँ सुन्नु भएको छ अर्पण समर्पण रेडियोमा अर्पण सबै खेलागेलागि प्रावधान मित्र राज इसारा गर्नु भएको छ फेरि अर्को साथी हुनुहुन्छ स्वागत गर्छ हेलो हजुर नमस्कार भन्ने बित्तिकै हामी न पनि अलिक गाह्रो तपाईँ अस्मिता भन्ने मान्छे हो Oh, मेरो चाहिँ अलिकति चिन्ह है सॉरी ओके अनिरुसी जी हजुर कजाखानबो कजा कजा छैन कति बेला हुन्छ अब एक हप्ता तपाई कुन ठाउँबाट बोल्दै हुनुहुन्छ म छाडीबाट छाडीबाट है <laughs> अनि रुसी जी दिन कसरी बितिरहछ त्यतिकै बस्नै मात्र बस्नै मात्र ए त्यसको अलावा अरु केही त छ होला नि के छ हैन के छ हैन है <laughs> okay, मान से दुखे मान्छे अरूले विश्वासघात गर्यो भने होइन अनि त्यसपछि आफूले भनेको कुरा पुरा भएन भने चाहिँ कल मान्छे किन दुखी हुन्छ होला यो प्रश्न तपाईँको लागि छ फोन गर्नुहोस् न तिन सय तेत्तिसको लाइन खुल्ला गरिरहेका छौँ प्राविधिक मित्र राज आवाजबाट एक सय चार सुन्नु भएको छ एउटा गीत राख्ने बेला भएको छ तपाईँ सम्पर्कको लागि स्वीकार्नुहोस् तिमीलाई मुठु दिन्छु तिमी बाँचौ भने तिमीलाई मुठु दिन्छु तिमी बाँचौ भने म मरेनी जिन्दगीमा तिमी हाँसौ भने आँखा भने देखाउनेछु तिम्रो जिन्दगानी आँखा भने देखाउनेछु तिम्रो जिन्दगानी प्रत्येक अङ्गल शरीरको तिमी लान्छौ भने तिमीलाई मुठु दिन्छु तिमी बाँचौ भने म मरेनी जिन्दगीमा तिमी हाँसौ भने यो आवाज फुल यहाँ सुम्री मुक्त तपाईँको लागि राखे अर्पणका लागि मित्र राजको सहयोग मिलेको छ कार्यक्रममा सहभागी जनाउनको लागि सुन सम् पुन साथी लाइन स्वागत नमस्ते. सरो भोजा भयो अनि, दो मान्छे दुखी सर दुःखी भाइ वास्तवमा मान्छे दुखी हुनु जे मान्छे उसको मनले चिताएको हुन्छ नि दाई आफ्नो इच्छा हुन्छ नि त्यो इच्छा नपाएर उसको इच्छा नौ नौ न न पुरा नभएपछि दुखी हुने होला साथीहरू भन्नु पर्छ अहिले भर्खर आउनु भएको थियो राजा कुमार विशेष गरी अनि पुजा लामा र सुन्तमा र अञ्जली कुमार सानु थापा छेत्री सीता चौधरी सञ्जीता केसी बास मुनाम मक्तन दुर्गा लामिछाने उषा पोतेल ला सन्जोsetdefault मेरो साथी गमन रानमगर र रा मलाई सोरोज लामा भने तिनी नचिन्ने सबैलाई थाहा हुन्छ हुन्छ सुरु नमस्कार हुन्छ नमस्ते दादा सोरोज लामा हामीलाई फोन गर्नु भाइ कति छुट्ट पानी भएको गुड़गाणी रोखा वहाँसँग है रेडियो पर 104.5 मे ग हर सुन्न पाएको छु मुटुलाई चिरा सिरा कति वर्ष हो भने घराउने दिनहरु किन सारसो भने है राजगोशिला भन्नुस यो गजल यो मुक्तक मार्फत भनिदिनुहोस् त्यही भएर पनि मलाई सम्सनकै भन्नुभएको छ है मुठुलाई छिरा छिर कति बार्छु भना घर आउने दिनहरू किन सार्छ भना पुसमाघ मौसममा एक्लैसु महाँ अवरोधका खम्बाहरू किन बार्छु भना यहाँ पुसमाघ हटाएर चाहिँ राजले असारसानको यो भेलमा एक्लैसु म यहाँ अवरोधका खम्बाहरू किन बार्छौ भना भन्नुभएको छ है एउटा गीत गीतपछि सर्ट कमर्सियल ब्रेक ब्रेकपछि आउँछु फोन गर्दै गर्नुहोला हरू जिंदगी टूटी सके को, सपना पनी, लागी लगी प्यारो खुशी YAC मा। लोक वार्षिक उत्सव तथा विविध सांस्कृतिक कार्यक्रम को चाहिए अत्याधुनिक साउंड सिस्टम, डिजिटल लाइटिंग सिस्टम जेनेरेटर भाड़ा में पाइन का साथ ही डांस पार्टी को डीजे को फोन, तहत्तर प्रोग्राम एकांश कोता इडिस हातमा कलम र कावि पनि बोक्या छ ए, अंकल जमा राम्रोकाउने ठाउँ हेर्नुपर्छ है ल अङ्कल पनि हाम्रै सोह्र चौक डङ्ग प्लाजाको तिर्सो तलामा रहेको नेपाल सरकारबाट मान्यता प्राप्त गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट पाएपछि अरू के नै चाहियो र हमरा विशेषता कम्प्यूटर हार्डवेयर एंड नेटवर्किंग कंप्यूटर सॉफ्टवेयर अकाउंटिंग एंड प्रोग्रामिंग सम्पर्क यूनिवर्सल कंप्यूटर इंस्टीट्यूट सौरा चौक गंग प्लाजा को तेसरो तलाक मोबाइल नंबर अंठानबे शून्य अस्सी छब्बीस पांच प्रभु भई गर आहा बुडा माया बुढी हाम्रै पर्सा बजारको भोलेनाथ सुनसारी पसलबाट ल्याइदिएको नि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 पसल पुरानो सौगात फोटो स्टूडियो को ठीक अगाड़ी सर को सहर्ष जानकारी कर हजार हमी कहाँ दक्षी प्लम्बर टाइल्स, सेनेटरी का सामान बाथरूम कामे रेलिंग किचन फिटिंग का सामान सुपथ मूल्य में पाइन हमी कहाँ रोक्यू कंपनी को धारो सात वर्ष को ग्यारेटी पांडा मोटर रिजाल पोलिटैंकी धारा फिटिंग पीबीसीपलब्ध रह जानकारी कराइ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 ही टाढी चोपको सानो छ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 तिरा छोडी छोडी जानु है उता भर्खरको फेसनको पाँच लुगा जोता मनकामा मनकामा मन फ्यान्सी एक हजारमा हाई स्कुलको टाढीको बजालमा मनकामा फ्यान्सी एक हजारमा हाई स्कुलको टाढीको बजालमा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 मन का मना फैंसी एक हजार ना हाई स्कूल रो को बाजार हन मन काना फैंसी एक हजार हाई स्कूल रो को बाजार घर बनाउन लागेको वरिङ गर्नुपर्ने अनि विद्युतका सामग्री पनि चाहिएको थियो अब जाने होला धन्दा नमान्नुहोस् न हो दाई, बिजुली सम्बन्धी सम्पूर्ण सामग्रीहरू होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै हाउस वरिङका साथमा दक्षा मिस्त्रीको पनि व्यवस्था छ सम्पर्क जनज्योति बिजुली पसल रहने चार पर्सा नयाँ रोड त्रिवेणी विकास ब्याङ्कको अगाडि फोन नम्बर शून्य छपन्न पाँच चार सय एघार मोबाइल नम्बर अन्ठानब्बे चार छपन्न एकसठी दुई सय बाह्र र अन्ठानब्बे चार पचास छैसठी पाँच सय बैसठी ठमाडौँबाट हुनु नि यी सबै विद्युत सम्बन्धी सामान त हाम्रै रत्नगरको कर्मचारी पेट्रोल पम्पको पूर्वपट्टि खुलेको आरआर इलेक्ट्रिकबाट हो नि त्यहाँ त बिजुली सम्बन्धी सामानहरू इन्भर्टर ब्याट्री मोटर विभिन्न किसिमका पङ्खाहरू स्टेपलाइजर सोलर सिस्टम ग्यारेन्टीका साथ होलसेल मूल्यमा पाइन्छ नि कर्मचारी पेट्रोल पम्पको पचास मिटर पूर्वपट्टि नवराज श्रेष्ठ फोन शून्य छपन्न पाँच बैसठी चार सय एक्कासी मोबाइल अन्ठानब्बे चार पचास तेइस सात सय चौबिस इन्डियामा पढ्न जान चाहने विद्यार्थीको लागि सुवर्ण टचिस इन्टरनेशनल एजुकेसन ले इन्डियामा पढ्न चाहने विद्यार्थीहरूलाई मध्यनजर गर्दै इन्डियाका विभिन्न स्थान जस्तै बेङ्गलोर चण्डीगढ न्यु दिल्लीमा विभिन्न कोर्स नर्सिङ सिभिल इन्जिनियरिङ मेकानिकल इन्जिनियरिङ कम्प्युटर इन्जिनियरिङ बिबिए पेट्रोल टेक्नोलोजी जस्ता कोर्सहरू पढ्न चाहनुहुन्छ भने सिधा सम्पर्क गर्नुहोस् साथमा कोर्स युनिभर्सिटी लगायतका विभिन्न सुविधाको बारेमा उचित परामर्श र जानकारी गराइन्छ विस्तृत जानकारीको लागि टच स्काई इंटरनेशनल एजुकेशन रत्नगर दुई चितुवन मोबाइल नंबर अन्यानबे चार पचास पचहत्तर पांच सुनो उनठीर अहिले तपाई रेडियो र, खरानी बायु हो मासे मरेपछिमा मथुनी मधानी होरानी हो हो ने होता वायु धरें तेज भो आकाश में पानी पड़े होने बाचि तर संघर्ष को जीवन में कहीं कहीं मन दुखी होना हो, हो खास हो कै अझ यही प्रश्न तपाईँको लागि गरिरहेको छु सु। तपाईँ सुन्नु भएको छ रेडियो अर्पण एक सय सातवटा इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभरमा हामीलाई सुन्नु भएको छ सु। प्राविधिक मिठो राजसङ्घीय आवाजबाट सोमसो तपाईँको साथमा र तपाईँ पनि कार्यक्रममा सहभागी छनको सु लागि सुन्न सु र तिन सय लाइनमा सम्पर्क गर्न सक्नुहुनेछ राज इसारो गर्नु भएको छ कोही साथी लाइनमा हुनुहुन्छ स्वागत गर्छु हेलो हेलो नमस्ते को बोल्नुभयो धनखुटाइन हेलो हजुर महिना निलम अधिकारी होइन रनी हजुर म हजुरको यो बकुलर टाढी बकुला टाढीबाट फोन गर्नु भएको छ सिधा रेडी अर्पनको भित्र आउनुहोस् है एकछिनपछि है हजुर हजुर निलमजी खाजा खानुभयो हेलो खाजा खानुभयो एक रेडियो सब ेटघाट गरेर दुखी हुन्छ दुखी दुखी था। था लास्ट लास्ट के भन्नुभयो हजुरलाई मेरो साथीहरू हुनुहुन्छ निरू तामाङ निसा तामाङ सञ्जय चौधरी लक्ष्मी गुरुङ उमा बानिया गोमा राई मगर ज्योति मगर अनिसा लामा सानु गुरुङ अङ्किता ने अञ्जना सापकोटा नमराधा चौधरी मिना गुरुङ अस्मिता चौधरी सङ्गीता केसी होइन अघि भर्खर मात्र कल गर्नुभएको थियो राधा सारदा खनाल होइन उहाँ काठमाडौँमा हुनुहुन्थ्यो उहाँले कल गर्नुभएको थियो अनि मिरा त्रिवेदी सलिना अनि अघि भर्खर मात्र अर्कोजनालाई कल गर्नुहुन्थ्यो रोसी भन्ने उहाँलाई पनि सम्झेको छु होइन मेरो बेस्ट फ्रेन्ड हुन्छ पवनजङ भण्डारी भरत साई मनोज भुजेल धमण्ड राणा मगर दिपक आचार्य धर्म बस्ने सुदन तामाङ दिपेन्द्र खड्का राजेन्द्र खड्का जनक शाह पूर्ण थामा धन तामाङ भरत खत्री होइन शिवचरण चौधरी बद्री घिमिरे माधव सापकोटा अनि केदार होइन दादा मेरो सुन्नु न बकुलर का अगाडिबाट फोन गर्नु भएको थियो हिजोसम्म धनखुटामा भएको मान्छे आज बकुलरमा आइसक्नु भएको छ है चार थुप्रो मान्छे भएको छ स्वागत गर्छ हेलो नमस्कार को बोल्नुभयो भयो समयपछि आउँछ है अनि के छ हाल खबर सुनाउनुहोस् नयाँ नौलो के पानी गाम ओके, <laughs> okay, जी. कुरा दुखी दुखी घमी घ अन्तिममा सम्झनुहोस् हजुरलाई र टेक्निसियनलाई सम्पूर्ण साथीहरूलाई हस्तो हस् नमस्कार रिजन हामीलाई फोन गर्नु भएको थियो कराग भएछु मृकी भयो उहाँसँग तपाईँ पनि आफ्नो आफू सु मित्रु अनि आफ्नो साथीहरूलाई सम्झाउन चाहनुहुन्छ सा, हामीले बसाएको गीतहरू समर्पण गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ दुईवटा लाइन खुल्ला गरिरहेका छौँ सुना सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइन खुल्ला छ अर्को साथी हुनुहुन्छ लाइनमा राजङ्ग चौथोबाट पनि आवाजबाट सुम्सको साथमा रेडियो अर्पण एक सय इन्टरनेट अनलाइनमा रेडियो अर्पण पनि सुन्नु भएको छ कोही साथी लाइनमा हाल्नुहुन्छ उहाँलाई गार्कीमा स्वागत गर्छ हेलो नमस्कार म के गर्नु है त्यही पनि हुन्छ नि आफै बनाएर टोल्न झिङ्नुहोस् है भइहाल्छ नि है तपाईँ कुरेर किन दुखी हुन्छ भनिदिनुहोस् न आफ्नो इच्छा चाना भर्खर प्रबिना अनि साथी मिना अनि कतारमा हुने बाबा अनि लक्ष्मी जुटीबाट थियो कुराकानी पनि है तपाईँ पनि कार्यक्रममा सहभागी जनाउन सक्नुहुनेछ आफ्नो आफू मित्रलाई सम्झन सक्नुहुनेछ गीतहरू समर्पण पनि गर्न सक्नुहुनेछ प्राविधिक मित्रहरू राजसँग यही आवाजबाट सम्झुटिरहेको छ तपाईँसँग अर्को साथी हुनुहुन्छ लाइनमा स्वागत गर्छु हेलो हेलो नमस्कार दाजु को थियो दाजु अनि अनि जी मान्छे किन दुखी हुन्छ आफूले भने साँच्चै होइन भन्छ हजुरको लागि राजको लागि र मलाई बताउनुहुन्छ नि सम्पूर्णको लागि हस्टौ नमस्कार नमस्कार बदन अधिकारीपुरबाट कल गर्नु भएको थियो उहाँसँग कुराकानी राज एकदमै हातमा आउँछ है अर्को साथीलाई स्वागत गर्छ हेलो नमस्कार दाजु को दिनेश ति नयाँ नौलो के के, आ, आ, नहीं बस नहीं। के आ, हो ए? भइरहेछ मान्छे किन दुखी हुन्छ होला भनिदिनुहोस् न तपाईँको विचारमा आफूले चाहेको कुरा पुग्दैन निम्प नै नमस्कार दिनेश कल गर्नु भएको थियो कुराकानी रमाइलो है रेडियोहरू पनि एक सय चार ठुलो इन्टरनेसनल लाइनमा रेडियोहरू पनि डट कमबाट पनि विश्वभर सुन्नु भएको छ अब एकजना साथीसँग मात्र कुराकानी गर्न सक्छौँ अन्तिम कुरोहरू आजको यो प्रोग्रामको है स्वागत गर्छ हेलो नमस्कार हजुर को बोल्नु भयो जुर्पानी भए सुल है के छ अल्ठुवा सन्चै हुनुहुन्छ अनि सितुल के गर्नु घरै बस्नु मात्र घरमा बस्ने है घरमा बसिरहने मान्छेलाई त घर गृह बनिन्छ तर तपाईँ हुनुहुन्छ कि हुनुहुन्न होइन है ओके खाजा खानु भयो कति बेला ल हामीलाई पनि बोलाउनु होला सँगसँगै खाँचो okay, खान्छ ओके मान्छे किन दुखी हुन्छ भनिदिनुहोस् न त्यसो भए तपाईँले चाहेको हरेक कुरा पुरा होस् है त हुन्छ अन्चीमा सम्झाउनुहोस् अनि कविनालाई चिनालाई सिओराईलाई सुवास्लाई मेरो घर परिवारलाई सम्पूर्ण सबैजनालाई ओके थ्याङ्क यू फर कलिङ बाई शीतोलले हामीलाई कल गर्नु भएको थियो जुटपानीबाट है उहाँसँग गोर्खाली रहसँगै आजलाई पनि कार्यक्रमबाट बिजो माग्ने बेला भएको छ कार्यक्रमको अन्तिम बासु आज हामीलाई कल गर्नुभयो राधा झ्यामिरा बाटो सन्जु काठमाडौँबाट ऋषि टाँडी बाटो त्यसै गरी सरोज जुटपानीबाट निलम हुनुहुन्थ्यो बकुलोहर बाटो रिजुन हुनुहुन्थ्यो करागबाट लक्ष्मी जुटपानीबाट बदन सैनभुरबाट त्यसै गरी दिनेश हिँ चितवनबाट हुनुहुन्थ्यो भने शीतोल जुटपानीबाट है तपाईँ सम्पूर्णलाई फोन गरिदिनु भयो धेरै धेरै धन्यवाद छ फोन गर्नुको लागि प्रयास गर्ने तपाईँलाई पनि धन्यवाद छ र सुनेर साथ दिनुभयो तपाईँलाई विशेष धन्यवाद छ प्रोग्रामप्रति सुझाव सल्लाह अनि पर्जुकिरहेछन् भने सुन्न सबूर्ण पाँच त्रिसठी तिन सय फोन गर्न सक्नुहुनेछ अन्तिममा टेक्निकल सबोबाट मलाई साधेर मित्र राहुतलाई विशेष धन्यवाद दिँदै अन्तिममा तपाईँ सम्पूर्णको लागि चलचित्र धुवाँ यो नसाबाट बाँध न यो आवाज तपाईँको लागि सार्दै आवाजको दुनियाँबाट सुमआ नमस्कार Mm hmm